त्यो शहरमा हिँड्दा हिँड्दै जुजुमान दुई अनि तीन तल्ले काठका घरहरू लाइनै भएको सड़कमा आइपुगे त्यहाँ जुजुमानले सबैभन्दा अलगै रहेको एउटा ठूलो बगैंचा र चौर भएको सुन्दर घर देखे त्यो घर असाध्यै राम्रोसँग बनेको थियो त्यसमा अनेकौं बुट्टाहरू बनाइएका थिए र घरका वित्ताहरूमा पनि भर्खरै मात्र सेतो रंग लगाइएको थियो उत्सुक जुजुमान त्यो घरको छेउमा पुगे त्यही समयमा कामदारहरूको एउटा ठूलो समूहले ठूला लट्ठी लिएर त्यो घरको पछाडिपट्टिको गाह्रो हिर्काई हिर्काई भत्काउन लागेको उनले देखे भत्काउन लागेका ती मान्छेहरू बिस्तारै काम गर्दै थिए उनीहरूले घर भत्काउने काम त्यति उत्साहपूर्ण रूपले गरिरहेका थिएनन् त्यही नजिकै एकजना उमेर पुगेकी भद्र महिला हात बाँधेर उभिरहेकी थिइन् उनी त्यो कामप्रति त्यति खुशी देखिएकी थिएनन् जब घरको परखालको एक भाग तल छ उनी रिसाउँदै कराइन् जुजुमान ती महिलाको छेवैमा पुगे र यो घर त खुबै राम्रोसँग बने जस्तो देखिन्छ यो घरको मालिक को हुन् र अति राम्रो प्रश्न ती महिलाले रिसाउँदै अनि ठूलो स्वरले भनिन् मेरो विचारमा यो घर मेरै थियो तपाईँको विचार मारे जुजुमानले भने यदि यो घर तपाईँको हो भने तपाईँलाई थाहा भइहाल्थ्यो नि त्यही बेला कामदारहरूले भित्ता ढाले त्यो भत्काउँदै गरेको घरको पूरा भित्ता भित्र ढल्ला जमिनै हल्लायो ती महिलाले भित्ता ढलेपछि निस्किएको धुरूरो र धुवालाई साह्रै दुःखपूर्वक हेरिरहन् यो कुरा बुझ्न त्यति सजिलो छैन यति भन्दै ती महिलाले चिच्याजस्तै गर्दै भनिन् स्वामित्व भनेको नियन्त्रण हो होइन र अनि ती शासकहरूले सबै चिज नियन्त्रण गर्छन् त्यसकारण तिनीहरू नै यो घरको वास्तविक मालिक हुन् यो घर बनाउँदा मैले हरेक किल्ला काँटा र काठको लागि पैसा तिरे तर पनि यो घरका मालिक तिनीहरू नै हुन् झनबडी रिसाउँदै उनी अगाडि हिँडिन् जहाँ केही समय अगाडिसम्म भित्ता थियो अनि ढल्न बाँकी रहेको एउटा खम्बामा टाँसिएको एक कागज सिकिन् हेर त यो सूचना कस्तो छ उनले त्यो कागजलाई कचाक्कचुक्क का पारेर भुइँमा फालिन् र कुल्चिँदै भानिन् मैले के बनाउन सक्छु मैले कसरी बनाउनु पर्छ मैले कहिले बनाउने र त्यसका लागि मैले कुनकुन कुन, -कुन सामानको प्रयोग गर्ने भन्ने बारेमा ती शासकहरूले मलाई बताउँछन् अब अहिले आएर मलाई उनीहरूले यो घर भत्काउ भन्छन् के अब यो घर मेरै हो भन्न सकियो त जुजुमानले विस्तारै भने ए त्यसो भए तपाईँ यहाँ बस्नुहुन्थ्यो अँ मैले सम्पत्तिको कर तिरुञ्जेल एदी मैले तिरिन भने तपाईँले दुई शब्द बोलिसक्नु अगाडि नै ती शासकहरूले मलाई निकालिसक्थे ती महिला रीसले राती भइन् र एकदम स्वाँ स्वाँ र फाँ फाँ गर्दै अगाडि भनिन् यहाँ कसैको पनि आफ्नो स्वामित्वमा केही पनि छैन हामीले परिषदबाट तिरोतिरेर मात्र प्रयोगका निम्ति लिन पाउँछौ कर तिरुञ्जेल प्रयोग गर्न पाउँछौं जुजुमानले सोधे के तपाईँले कर तिर्नु भएको थिएन र ती महिला झन कराउँदै भनिन् तिरेकी थिए नि तर यसले मात्रै उनीहरूलाई पुगेन के शासकहरूको परिषदले अहिले आएर उनीहरूको योजना अनुसार मेरो घरको योजना मिलेन रे उनीहरूले मेरो घरको गर विरोध गरे र उनीहरूले उपयुक्त ठानेको मोल अनुसार केही पैसा दिए अब उनीहरूले पार्क बनाउनका लागि यो घर भत्काउँदैछन् यो पार्कको केन्द्रमा अनि एउटा ठूलो शालिक राखिनेछ जुन ती शासकहरूमध्ये एउटाको हुनेछ जुजुमानले एकछिन सोचेर भने ए त्यसो भए तपाईलाई केही त तिरेछन् नि के, के तपाईलाई त्यो चित्तबुझ्दो भएन त जुजुमानतिर छड्की आँखा हेर्दै ती महिलाले भनिन् यदि म सन्तुष्ट भएको भए ती व्यक्तिहरूलाई यो काम गर्न प्रहरीको सहयोग लिन पर्दैनथ्यो होइन र उनीहरूले दिएको पैसा पनि मेरा छिमेकीहरूबाट उठाइएको हो र तिनीहरूलाई अब कसले मुआवजा दिन्छ त ती शासकहरूले तिनीहरूलाई केही पनि तिर्दैनन् जुजुमानले छक्क पर्दै टाउको हल्लाउँदै सोधे त्यसो भए यो शहरारको गुरू योजनाको एउटा अंश रहेछ होइन र ती महिलाले घृणा गर्दै भनिन् हुरू योजना यो, यो त जसको राजनीतिक शक्ति छ उसैको योजना मात्रै हो यदि मैले आफ्नो जीवन राजनीतिमा बिताएकी भए अरू सबैको योजनामा मैले आफ्नो योजना लाद्न वा लागू गर्न सक्थे त्यसपछि मैले आफ्नो घर बनाउनुभन्दा अर्काको घर चोर्न सक्थे र त्यो काम सबैभन्दा सजिलो हुन्थ्यो जुजुमानले आशापूर्ण रूपले आफ्नो विचार राखे निश्चय नै एउटा राम्रो शहर बनाउनका लागि त एउटा राम्रो योजना आवश्यक हुन्छ नि उनले ती महिलाको दुखपूर्ण तर्कको राम्रोसँग व्याख्या खोज्ने कोशिश गर्दै अगाडि सोधे के तपाई परिषदले शहरको लागि एउटा विशेष योजना ल्याउँछ भनेर विश्वास गर्नुहुन्न ती लाइनबद्ध भएका घरहरूलाई आफ्नो हातले देखाउँदै दे तिनले भनिन् आफै है हेर्न जाऊ उनीहरूले पूरा गरेका केही योजनाहरू ती सबै रद्दी नराम्रा र महँगा छन् उनी त्यसपछि फेरी जुजुमानतिर फर्किन् र उनको आँखामा हेर्दै भनिन् यसबारे सोच तिनीहरूले खेलकुद रंगशाला पनि बनाए जहाँ दशजना दर्शकहरूमध्ये नौजनाले खेल खेलेको हेर्न पनि पाउँदैनन् उनीहरूको घटिया कामले गर्दा यो बनाएको भन्दा मर्मत गर्नमा दोब्बर खर्च लागिसक्यो उनीहरूले बनाएको ठूलो हल चाहिँ खाली पाहुनाहरूका लागि मात्रै उपलब्ध भयो कर तिर्नेहरूका लागि त्यो कहिले पनि उपलब्ध भएन ती शासकहरूले आफ्नो नाम ठूलो सिंहमरमरको ढुङ्गामा लेखे अनि ती रंगशाला अनि हलको अगाडि ठड्याए उनीहरूका साथीहरूले ठूलो रकमको ठेक्का पाए जुजुमानको छातीमा औंला राख्दै उनले फेरि भनिन् खाली मूर्खले मात्र योजना जनतामा लाद्छन् तर कसैले पनि बलले कहिले पनि मेरो विश्वास जित्न सक्दैनन् रिसाउँदै उनले आफ्नो घरतिर फर्केर हेर्दै भनिन् तिनीहरूले मेरो कुरो पूरै सुनेकै छैनन्